माधापुर गाविसका सचिव विश्वनाथ अपहरण कार्यबाट भाग्न सफल भएपछि उनी र उनको परिवार मात्र होइन गाउँले पनि निकै खुसी भए उनले घरमा पूजा आजा नाचगान पनि गराए विश्वनाथ अपहरण मुक्त भएकोमा गाउँले खुसी भइराखेको बेलामा रितेश भने विश्वनाथको कामप्रति निकै रिसाएका थिए हिजो अस्ति म त नाम काटाएर मेरो बुवा मरेको डेढ वर्ष अगाडि हो अनि यो बीचको पैसा कहाँको तैसा कस्तो पैसा तपाईँको बुवा मरेको डेढ वर्ष अगाडि हो मलाई राम्ररी थाहा छ यहाँ गाउँमा थिएँ पनि ठिक छ ठिक छ मेरो घटना हुने भयो भयो त्यति भयो त्यसपछि के भयो त्यो महत्वपूर्ण कुरा हो पचास जमेला छ यहाँ बसेर हेर्नुहोस् यस्तो अप्ठ्यारोमा छु म चार धम्की पनि आउँछु त्यही भइसकेको थिएँ होइन धम्कीको कुरा छुट्टै हो र यो पैसा छुट्टै हो सुन हेर्नु कागज त्यो कागज प्रमाणहरू तपाईँको होइन बुवाको मृत्यु गर्दाको बाकी अरू बेलाको अरू पनि जतिजना मान्छेहरू मृत्यु भएको त्यो सब कागजहरू दिए लगेर होइन तपाईँको आएको छु तपाईँले सामाजिक सुरक्षा भत्ताको कार्ड तपाईँको हातमा किन दिएको थिएँ क्यान्सल गर्नलाई दिएको थिएँ कि तपाईँले त्यो नाममा पैसा उठाउनलाई दिए बाबु त्यो भइसक्यो हो तपाईँ एउटै कुरामा ऊ नगर्नु पर्सान नगर्नुहोस् हेर्नुहोस् म आफै पनि पेसान छु हेर्नुहोस् धमकी आउँछ अपहरणमा परे तपाईँलाई थाहा छँदैछ अस्ति नै त्यो कुराहरूको छुट्टै यो रै म पनि मान्छे हो नि मेरो पनि छ कि छैन सहानुभूति पाउने ठाउँ तपाईँ खोज्नु तपाईँको दुःखसँग मेरोभूति छ तर तपाईँ एउटा छोराको ठाउँमा बसेर सोच्नुहोस् तपाईँ एउटा सचिवको ठाउँमा कतिवटा झमेला छ मान्छेलाई हिजो हुँदैन भगवान जानु तर विश्वनाथबाट गल्ती त भएकै हो यही कुरो रितेशले गाउँलेहरूलाई भन्दा उनीहरूले के भने थाहा छ हजुर थिए माछाले पोखरीमा हजुर अवस्था यो सहमतिको कुराहरू चलिरहन्छ गाविसमा के भयो गा। गाविस सचिवले यहाँको मरेको वृद्धहरूको नामको भत्ता खाइरहेको छ उठाएर अहिले डेढ वर्षदेखि मेरो बुवाको नामको भत्ता खाइरहेको थिएन गा, गाविसको सचिव जस्तो सचिव छैन सचिव पारदर्शी गरेर काम गर्छ राम्रो सचिवलाई हामी बोलाएर एकचोटि सामना राखेर छलफल गर्छौँ के भएछ यसमा उसले तर अहिलेसम्म यस्तो बदमासी गरेको थिएन जिम्मेदारी घर घरमा गएर भात्ता बाँडिदिन्छ योजनाहरू सबैसम्म अखिल कुरा पनि मान्छेहरू काट्छन् तर मलाई मान्छेलाई तपाईँ ठिक भन्ने चारैतिर इमान्दार इमान्दारिपोर्टा विश्वनाथलाई रुचाउने माधवपुरका बासिन्दाले अखिलको काम गर्ने शैली पटक्कै मन तर अखिल कताबाट बाटो बिराएरै सेवा गरौ हामीले चाहिँ गाउँमा टुर्नामेन्ट क्रिकेट राखेका छौँ होइन हामीले बजेट पनि छुट्याएर राखेका छौँ त्यो चाहिँ पुरा लगभग चाहिँ दुई लाखको छ तर हामीले व्यापारीबाट पनि बजारबाट पनि र गाउँको मान्छे एक लाखको अपेक्षा राखेछौ राम्रो राख्न त राम्रै अपेक्षा राख्नुभयो तर के हो भने लास्टमा राखेको छ प्रत्येक शीर्षकको खर्च प्रत्येकमा गर्नुपर्ने अर्को शीर्षक अर्को शीर्षकमा राखिदिनुहोस् हामीले कहाँ पर्ने आफ्नो हामीले पाएको छैन बजेट हामी चाहन्छौँ कि त्यो क्रिकेट टुर्नामेन्टमा शीर्षमा आएको खर्च शीर्षकमै गर्नुपर्छ र मलाई एउटा तपाईँहरूसँग आग्रह के हो भने तपाईँ एउटा अनुशासित पार्टीको कार्यकर्ता तपाईँहरूलाई मैले पुरै खोजनै पर्छ हामीले त दिन पनि तोकिसकेछौँ र केटाहरूलाई पनि हामीले तपाईँहरूलाई एउटा कुरा के भनेको मैले म चाहिँ एउटा नियमले चल्ने सचिव हो र कसैले म औला ठोडाउन सक्ने म शीर्षकमा भयो खतबाट हामी कहाँ बे नियमले हिँडिरहेछौँ हामीले हिँडिरहेछौँ र हाम्रो सर भन्न खोज्नु भएको तपाईँ राम्रो हुँदैन तपाईँले दिएको जागिर हो जानु हुन्छ ए के हेर्नुस नेताजी उहाँ हामीले को पैसा आएको पनि हामीले पाको छैनौँ सचिवको कार्यालयमा गएको केही नसुनेक जस्तो गर्यो त्यसले अब राम्रो मान्छे हो भनेर पठाएको अब कामै उसले गरेन राम्रो काम गर्नु पर्यो पर्यो काम गरोस् नआती नआतिनुहोस् न भन्ने बित्तिकै हुन्छ राजनीतिक भनेको कुरा त्यसले हाम्रो कुरै मानेन ट्रेन हामीलाई नै गाह्रो भयो भने त सबै मिलाउनु त्यसले हामीले कुनै मतलब छैन अखिललाई त निस्कौनै पर्छ त्यसलाई भनिसके कुर्सी म हलाएर राख्छु चाहियो भने हामीलाई विशनाथ जस्तो सचिव चाहियो कि हाम्रो गाविसको लागि आफ्नै बाइक गर्ने बुधा घुम्न जाने घुम्न मम्मी खोइ बुला मम्मीलाई पनि घुम्न जाने ए नेक बाइक चल घुमे चल ए बताई आपन चल चल कोन पतिमा चल घुमे चल सुन सुन अब होला सुन न आउरे बिझरास नगे होगद गिरो वाली इ के कहाँ कुछ कलर अनि कुछ होगयो अभी न के कहलिए हम बाइक हम ह सुनिन घुम कालस्तो सुन द अच्छा ठीक बदरब जाय हम पूजा का सामान तयै करतै चल पूजा करैगो पछि चल घुमे एकदम पक्यो ले पानी लैका खेल समाइराख मलाई है ल है त कस्तो मजाले आयो आफ्नो बाइक न है ल है मजाले समाइराख मलाई है त सचिव साहबरसास्ता पनि पाइहाल छु तिन कि जग्गा पनि त किन्नु भो जग्गा किन्नु भो मलाई थाहा छ जग्गा उहाँले किनिसक्नु भाउ जग्गा पनि किन्नु भो मोटरसाइकल पनि किन्नु बुढका पैसा त हामी तिन महिना मिलाइसन दाब दुबका ए यो सचिव प्रहरी निरीक्षक राजेश घिमिरेको नेतृत्वमा रहेको प्रहरीको टोलीले सिसिआईडीबाट हुसेन अन्सारी र रामभजन सिंहलाई पक्राउ गरेको हो पक्राउ परेका दुवैजना अपहरण तथा फिरौती र मोटरसाइकल चोरी मुद्दाका अभियुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले बताउनु भयो उनीहरूलाई आवश्यक अफह गर्ने मान्छे पनि हुन सक्छ गाडी पक्रा निकालमै दिपक तपाईँले चिनेछ चिनेछ तिनीहरू बाइकको चेयरुममा परा दियो होइन नेताहरू लगाएर छुट्याएछ बाइक पहिला बाइक चोर्ने मान्छे अप्रेन्ड गर्ने मान्छे मार्ने त्यसपछि हो तोरीको फुल बल्ल देख्छस् तैले सुन्त कोलाई अपहरण गर्छ सर भन्छु सर हामी दुईजना मात्रै छ विश्वनाथ त्यो सचिवलाई पनि मैले अपहरण गरेना छैन त्यो सचिवजी हुन्छ नि उहाँको नम्बर हाम्रो ढोडामा होला मलाई पनि आफ्नै गार्जियन जस्तो लागेको थियो हेर्नुहोस् बितेको खबर पाएँ सदर म गाउँमा थिएँ आउन मन लागिरहेको थियो है, अपने लड़क्या है जहिले पनि वृद्ध भत्ताको कार्ड त्यो सरकारी कागजात हो अब काट्नुपर्छ बितिसक्नुभयो सरकारी बोझ किन राख्ने भन्ने कुरो त्यही भएर तपाईँ त्यो कार्ड लिन आएको सुन्नु तपाईँ एउटा हिमादिन बबु चल्दैन फेर अब अब जी सुनु राखिरहेको छैन भोखरेस्ट लाइनमा लाइनमा ल बेस नाची केटाहरू यिनीहरू नै हुन् होइन होइन सर यो त तपाईँले अब तपाईँले अपराध गर्दा यिनीहरू थियो कि भनेर देखाउनु ल्याएको सर एकजना अग्लो अग्लो अग्लो यतापट्टै नाम के हो त सर मलाई अब त्रो दिन भइसकेको छ तर बिचनाजी यिनीहरू पनि अपहरण गर्नेमा यिनीहरू व्यापारीको अपहरण गर्थे भनिदिए तिनीहरू है माथि जसले जे भन्यो होइन त्यही काममा लागिरहेछ होइन अब तपाईँको यदि तपाईँले चिन्नु भएको छ तपाईँको हो भन्ने भनिदिनुहोस् अब हेर्नु मलाई याद त्यति छैन तर आवाज सुन्दा पनि मैले चिन्न सकिनँ होइन अब अँध्यारोमा पनि थिएँ हेर्नुहोस् मुख थोपिरहेको थिएँ अँध्यारोमा थिएँ सर तिमीहरू को कसलाई देखाएको छ मैले देखाउँछु नि पछि ठिक छ विचनाथी अहिले लाग अरू अनुसन्धान चाहिँ हामी हुँदैछ यहाँ है हजुर हजुर अनि अब केही भयो भने म चाहिँ खबर गर्छु नि त्यो भनेर है यो केहरू सधैँ अहिले सोच्नु चल्दैछ चिन्जानको मान्छे हुनसक्छ है नमस्कार आगी। आगी। आगी। के छ ठिक छ बिजु तिम्रो बाबालाई कस्तो छ कहाँ हुनुहुन्छ अनि तिमीहरूलाई रिमा मिसले अस्ति गीत प्रतियोगिता गराउनु भयो होइन अनि फर्स्ट सेकेन्ड थर्ड भयो को भयो त उठ त को फर्स्ट फर्स्ट तिमी फर्स्ट तिमी? सेकेन्ड भएको ल बस्छ अनि बिजु फोर्थ भएको ए ल बस्छ ल ठिक छ अनि त्यसपछि अब रिमा मेसले भन्नुभएको होला कविता प्रतियोगिता हुन्छ भन्नुभएको थियो भन्नुभएको थियो नि अब हाम्रो कविता प्रतियोगिता हुन्छ पन्ध्र दिनपछि होइन तिमीहरूलाई कविता, ना। ना ना? कविता के कुन विषयमा लेख्ने थाहा छैन हाम्रो कविताको शीर्षक के हो त भ्रष्टाचार भनेको थाहा छ भ्रष्टाचार भनेको खराब तरिकाले पैसा कमाउनु होइन सरकारी पैसाहरू हिनामिना गरेर खानु हामी असल मान्छे बन्नुपर्छ भ्रष्टाचार चा, गरेर पैसा कमाउनु हुँदैन भन्ने विषयमा के लेख्नुपर्छ त एउटा अब पन्ध्र दिनभित्रमा के गर्ने त कविता लेखेर तिमीहरूले ल्याउने ले हुन्छ पढाइमा सधैँ प्रथम हुने बिजुलाई कविता प्रतियोगिता हुने कुराले कै खुसी बनाए तर यता गोदियानी गाविस सचिव अखिलेशको काम गराएको शैली देखेर जिल्ला नेता रामा ध्यान निकै रिसाएका थिए हे अखिलेशजी यस्तो पनि कहीँ हुन्छ लाजै मर्दो भइसक्यो मलाई त सबै गाविसकोहरू पार्षदको सबै ऊ बुझाइसक्यो योजनाहरू सबै आफ्नो दिइसक्यो मेरै गाविस अहिलेसम्म केही चिनोफानो भएको छैन तपाईँ सुरुमा नै मलाई बोलाउँदाखेरि मैले तपाईँले भनेकै हो नि तपाईँको आफै मान्छेले तपाईँको आफ्नै मान्छेले चाहिँ मलाई घेर त्यो गाउँ परिषदमा चाहिँ डिस्टर्बेन्स गरिदिने गाउँ परिषदको मैले कुरा गर्न जाँदाखेरि हेर्नुहोस् पहिला कुरा मेरो ध्यान दिएर सुन्नुहोस् बुझ्नुभयो तपाईँको विषयलाई लिएर मलाई पनि धेरै दबाव छ हेर्नुहोस् अब, अब के छ भने मलाई पनि केटाहरूको जरुरी छ हेर्नुहोस् एउटा कुरा के हो भने मैलाको भट्टा एक महिलावाला भत्ता विकास निर्माण पूजीगत खर्चहरू अन्य कुराहरू चाहिँ मैले खर्च गर्न मिल्दैन अब तपाईँ केटा जबरजस्ती मलाई कुनै कुरामा खर्चहरू भन्नु सक्छु त त्यो पनि समस्या छ नि तपाईँले त्यो पनि कुरा बुझिदिनुपर्छ क्या छोड्नु तपाईँलाई तपाईँलाई त यस्तो लाग्छ कि तपाईँले आफ्नै घरबाट नै दिनु छ जस्तो लाग्छ तपाईँलाई घरबाट दिने कुरा होइन हेर्नुहोस् मलाई एउटा कुरा कहाँ समस्या छ भने अहिले चाहिँ नेपालमा विभिन्न खाले पार्टीहरू आइसके होइन त्यो पार्टीहरू तपाईँ तपाईँको जिल्लाको नेताहरूले दुई दुई हजारमा पनि प्रतिनिधि बेचेर यहाँ तपाईँको प्रतिनिधि बनाएर पठाइरहेछ त्यो त अवस्था छँदैछ तिनीहरू आएर पनि अब स्थानीय निकायको तपाईँको स्थानीय स्रोतको पैसाहरू छन् त्यसलाई पनि खर्च गर्नुपर्ने हुन्छ त्यसमा पनि कर्मचारी नियुक्ति गर अब त्यसमा जेङ्गे जेङ्गे मान्छेहरू मेरो मान्छे राख मेरो मान्छे राख भनेर दिनदिनै म आएर टेन्सन गरिरहेछन् यस्तो अवस्थामा कसरी काम गर्ने भन्नुहोस् त होइन हेर्नुहोस् जस्तो देश उस्तै भेष भन्छन् नि हो अब देशै यस्तै चल्याछ त्यो सबै मिलाएर अब हेर्नु पार्टीमा पनि मलाई पनि पार्टी चलाउनु छ राजनीति गर्न त्यति सजिलो छैन जति तपाईँ भन्नुहुन्छ त्यो त म गर्न प्लीज, प्लिज ल त त्यही त अब तपाई कुरा कसैको टेर्नु नियमले नदिने कुरा सक्दिन अब गर्न सक्नुहुन्न तपाईँको लाइक विषयलाई लिएर तपाईँलाई सचिव साहबलाई सरुवा नै गरिदियो भने यत्रो दबाव छ म तपाईँले लिएर लडेको लडै गर्ने अनि तपाईँ कुनै सहयोगै नगर्ने अनि कसरी हुन्छ त्यसको लागि त म तयार छु सरुवा गर्नुहोस् जेसुकै गर्नुहोस् तर म नियमबाट बाहिरमा गएर कुनै पनि काम गर्न सक्दिनँ सरी एरिका मिलाउनुहोस् न तपाईँ मिल्ने कुरा छँदै छैन सर त्यसमा नेताजी मलाई माफ गर्नुहोस् म त्यो मिलाउन सक्दिनँ त्यो जुन पनि नियम छ कानुन छ त्यही मादमा त्यसो भए त तपाईँले जे गर्न मन लाग्छ त्यो गर्नुहोस् राय सल्लाह गर्नुहुन्न कुरा जब मान्नुहुन्न भने अब जब जस्तो मन लाग्छ उस्तै गर्नुहोस् इसी अखिलेश को झाको झार खोजे राफल हो सकते नया चाल चाले नमस्कार. ओ, खबर हजार चलिए तक मेरे कृपा आएन तपाईँकै कृपा छ ममाथि अब के भन्ने भयो योभन्दा बढी अनि कसरी कसरी सम्झ भेट्न मन लाग्यो भेट्न पो लागेको नि कारण चाहिन्छ र सम्झिनालाई चाहिँ अब ऊ अख थियो नि हजुर के गर्नु राम्रो गरिराख्नु भएको छ के राम्रो गर्नु नि झन राम्रो गर्छ र त उसलाई त्यहाँ पठाइदिएको अनि हेर्नु हजुर के भन्ने अब खत्मै मान्छे छ त्यो के भयो हजुर के मिलाउन सकेन हो त्यो त मान्छे ए अँ अस्ति मलाई भेट भाद दिए जिल्लामा कामै गर्न सक्दैन आफ्नो रिपोर्ट बुझाइदिएर डिस्कस गरिराख्नु भएको थियो त्यो राधाजीसँग हाम्रो हेर्नु ऊ हेर्नुहोस् त गाउँ परिषदको बैठक बस्न सकिया छैन अहिलेसम्म हेर्नु योजना तर्जुमा बुझाउने समय भइसक्यो मेरो सब काम कम्प्लिट भइसक्यो ल हेर्नुहोस् एउटा तपाईँ हुनुहुन्छ यो अहिले अब यो बुझाउने अन्तिम बेला भइसक्यो हिसाब फर्चाउट गर्ने सु, कुनै सुरै सार सार्छ साह्रै बेजत भयो क्या जिल्लामा पनि मेरो त्यही भएर मैले के सुचेँ भने नि हजुर तपाईँले आउनु पर्यो के गदानीतिर म हजुर त्यहाँ जाने यही ठिक छु जस्तो लाग्छ मलाई के अब त्यहाँ पनि त ठिकै छ नि म छु म भएपछि तपाईँले के जहाँ भए पनि ठीक हुन्छ मलाई पनि काम गर्न सजिलो हुन्छ यसो तपाईँ भएपछि केटाहरूलाई यसो मिलाएर सबै अब के भन्नु मैले माइन्ड मेकअप गरिसकेको छु बरु साहसँग म कुरा गर्छु यो विषयमा हजुर त छिटै सरुवा कुरो त्यति हो हजुर अलिकति टाइम त मिलाइदिनु पर्छ तपाईँले यतातिर अलिकति बर्बकेउथहरू हुन्छ नि त्यो सब मिलाउँदै गरौँला नि म छँदैछु त तपाईँ किन टेन्सन लिनुहुन्छ कहाँ हाल भयो भुटेली अफिस चिठी अहिले भ सर अच्छा ऊ त्यो मैले एउटा चिठी दिएको थिएँ नि एक नम्बर वार्डको त्यो पुर्या जी सर अनि अरू के छ <laughs> भोलि उपभोक्ता तिन नम्बर वार्डमा उपभोक्ता समितिको मिटिङ छ हाम्रो त्यो भनिदिएछ सबै जी सर ए ठिकै छ यो चिठी सरुवाधमा छ के बाँच्यो मलाई भैगनीको त्यो ठुलो म तराई फाटै म भरको रुकुमुनी तिम्रो सुख कसैको दुःख होला काड़ा बनेर न बिताउ जुनी काँडा बनेर नबिताउ जुनी अझै तिमी उस्तै छौ हेर राम्रो कुरो पस्दैन कसैलाई तराई फाटैमा बर्को रुकुमुनी तिम्रो सुख कसैको दुःख होला काँडा बनेर नबिताउजु नि काँडा बनेर नबिताउजुनी टुक्रा टुक्रा धेरै छन् म आफू भए कोही छैनन् भन तरै फाटैमा बर्को रुकुमुनि कसैको दुःख होला काँडा बनेर नबी तौजुनी तिम्रो सुख कसैको दुःख होला काँडा बनेर नबी तौजुनी काँडा बनेर नबी तौजुनी तपाईँ सुन्दै हुनुहुन्थ्यो नाटक श्रथामिठो सारङ्गीको यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व कामेश्वर चौरसिया नीलम जयसी आदित्यराज चौरसिया राकेश यादव रितेश त्रिपाठी रामप्रसाद यादव भवसागर घिमिरे मुन्ना सराफ किरण यादव शोभा धमला रामाशिष राम रविन राम, कुमार शाह बसुकीनाथ झा सुनिल शाह दशरथ शाह संजना चौलागाई नेहा यादव अभय चौधरी अमीरलाल यादव बलिराम यादव जौरन शाह रोहम्मद असलम नाटक का लेखक तथा निर्देशक निर्देशको रविन्द्र सिंह बानिया सात में भवसागर घिमिरे रन्विका गिरी साथन सहयोगी सृष्टि राज भंडारी वेब प्रड्यूसर बिबोर बराल ध्वनि संपादक शिरीषविक्रम था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 BBC मीडिया एक्शन सानेपा ललितपुर पोस्ट बॉक्स नंबर आठ नौ सात पांच ईपीसी पच्चीस चौवन्न तस्त ईमेल ठेगाना हो एलईटीटीआरएस लेटर्स एट बीबीसी डॉट कम नाटक तपाईलाई तत्काल प्रतिक्रिया मन पगेमा हमीर एसएमएस एसएमएस पी आप मोबाइल म के, एम, एस टाइप गरी एक स्पेस छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर छ छ सात सातमा पठाउनुहोस् हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिवा